समसामयिक विषयमा हरेक बिहान ताजा बहस बहस ऋषि धमलाको साथमा नेपाल वाणी नेटवर्क मार्फत देशैभरि बिहान छत्तिस बजे नमस्कार आदरणश्वर तारू माओवादी लड़ाको विधिवत रूपमा नेपाली सेनामा गर्नुपर्ने मान्यता पुरा गरेर नेपाली सेना भएका छन् साँच्चै के भन्यो अब सबै माओवादी लडाकु नेपाली सेनामा रूपान्तरित भएका छन् र नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुगेको छ संविधान सभाको दोस्रो निर्वाचनको मिति घोषणा भएको छ मसिर चार गते दोस्रो निर्वाचन गराउनको लागि दलहरूको बिचमा सहमति जसरी बन्नुपर्थ्यो असन्तुष्ट पक्षलाई जसरी चुनावमा ल्याउनको लागि दलहरूले पहल गर्नु त्यसमा चाहिँ दलहरू चुकेको हो कि भन्ने कुरा पनि चौतर्फे जिज्ञासाको विषय भएको छ तर पनि नेपालमा संविधान सभाको विकल्प छैन चुनावको विकल्प खोज्नु पनि हुँदैन तर चुनाव गर्नको लागि वातावरण बनाउनको लागि दलका नेताहरूले जसरी गिर कार्य गर्नुपर्छ शीर्ष नेताहरूले र अहिलेको अवस्थामा सरकारले चुनावको मिति घोषणा गरिसकेपछि नेपाल कम्युनिस्ट पार्टी माओवादीले चुनाव हुन नदिने रणनीति तय गरेको छ यो अवस्थामा नेपाली कङ्ग्रेसका शीर्ष नेताहरूले हिजो नेपाल कम्युनिस्ट पार्टी माओवादीका शीर्ष नेताहरूलाई भेटेर भनेका छन् अब तपाईँहरू चुनावमा जानुहोस् र चुनावको वातावरणमा बनाउन सहभागी हुनुहोस् भनेर काङ्ग्रेस सभापति कार्यवाह सभापति रामचन्द्र बडुले हिजो नेपाल कम्युनिस्ट पार्टी माओवादीको अध्यक्ष मोहन वैद्यलाई भेटेर कुरा गर्नुभएको छ साँच्ची कि के भयो त्यो कुराकानी आज हामी बाढी बहसमा म ऋषिधामलाई सिधा सम्पर्कमा छौँ यतिखेर नेपाली कङ्ग्रेसका नेता डाक्टर मिलेन्द्र रिजालसँग हामी कुराकानी गर्दैछौँ यो अवस्थामा के हुन्छ अब नेपालको शान्ति प्रक्रिया त निष्कर्षमा पुग्यो माओवादी लडाको विधिवत रूपमा नेपाली सेना भएका छन् हिजोबाट अब के हुन्छ त नेपालको संविधान सभाको निर्वाचन हाम्रो बिचमा हुन्छ नेपाली कङ्ग्रेसका नेता डाक्टर मिलेन्द्र रिजाल डाक्टर साहब यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु धन्यवाद साँच्ची अब नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्यो माओवादी लडाकुहरू विधिवत रूपमा नेपाली सेना भएका छन् यसलाई तपाईँले कसरी हेर्नु भएको छ यस अर्थमा पनि सन्तोष छ कि यो कामलाई पुरा गर्ने जिम्मेवारी सुरुको दिनदेखि विशेष समितिमा बसेर गर्ने अवसर मैले पनि पाएँ त्यसैले यो काम टुङ्गोमा पुगेको छ लडाकुहरूलाई सेनामा समायोजन गर्ने कुरा त्यो सन्तोषको विषय हो तर तपाईँले भने शान्ति सा प्रक्रियाका सबै विषय टुङ्गे नभन्नुहोस् अहिले पनि कतिका मानिसहरू जो विस्थापित हुनुहुन्छ जसको सम्पत्ति कब्जा भएको छ तिनको सम्पत्ति भएको छ आफ्नो ठाउँमा पुनस्था हिजो छ नि वि एक दोस्रो कुरा भने यसमा सुरुको दिनदेखि पहिलो दिनदेखि विशेष समितिको सदस्य हामी दुईजना मान्छे डाक्टर रामचरण महत्र म विशेष समिति गठन भएको दिनदेखि विशेष समिति सकिने दिनसम्म अनवरत रूपमा त्यस समितिको सदस्य रह्यो अरू अरू आउनुभयो जानुभयो फेरि अरू सदस्यहरू आउनुभयो तर हामीहरू कहिले पनि फेरि हाम्रो पार्टीले सदैव हामीलाई राख्यो अरू पार्टीको फेरि रोक्यो त्यसैले यो काममा सुरुको दिनदेखि अन्तिमसम्म संलग्न भएर यसलाई निर्णय गरेर यो टुङ्गो पुर्याउने कामको जिम्मेवारी पाएको मानिस भएको हुनाले थप मलाई सन्तोष छ यस विषयमा तर पनि हिजो छ नि नेपाली राजनीतिमा जसरी दलहरूको बिचमा सहमति भएर संविधान सभाको निर्वाचन सम्पन्न हुनको लागि वातावरण बन्नु पर्थ्यो त्यो बन्न त सकेन अबको दिनमा छ नि तपाईँहरू कसरी निर्वाचन गर्नु छ निर्वाचनको गोल कसरी निर्वाचन गर्नु अहिले पनि मलाई लाग्छ निर्वाचनमा मुलुक जान्छ हामीहरूले अहिलेसम्म गरेको कुराकानीको आधारबाट किरण वैद्यजीको पार्टी बाहेक उपेन्द्र यादवजीको पार्टी शरद सिंह को पार्टी अशोक राईजीका पार्टी अरू यस्ता पार्टीहरू जसले केही कुराहरू उठाउनु भएको छ उहाँहरूसम्म बसेर कुरा गरेर टुङ्ग्याउन नसकिने विषय केही छ जस्तो मलाई लाग्दैन उहाँहरूले निर्वाचन आयोगमा पनि आफ्नो पार्टी दर्ता गराउनु भएको छ उहाँहरू चाहना पनि निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादीले पार्टी दर्ता गराएको छैन निर्वाचन आयोगमा हो त्यही म भन्दै थिएँ किरण वैद्यजीको बारेमा अझ टुङ्गो साथ भन्न सकिन्न हिजो हाम्रो पार्टीको तर्फबाट हामीहरू किरण वैद्यजीहरूसँग भेटघाट गर्न गएको गा थियौँ उहाँहरूसँग कुराकानी भयो केही परिणाम त आएन तथापि वार्ताको क्रम जारी राख्ने कुरा भएको छ उहाँहरूले हामीलाई अरू पार्टीहरू उहाँहरूले के भन्नुभयो तपाईँहरूसँग अरू पार्टीहरूसँग पनि अरू कुरा गर्नुहोस् त्यसपछि फेरि तपाईँहरू र हामीहरूसँगै कुरा गरौँला भन्नुभएको छ एक दोस्रो नेपाली काङ्ग्रेसबाटै बढी आशा गरा हो भन्ने उहाँहरूको भनाइ चाहिँ त्यो जायज पनि हो किन माओवादी पार्टी र किरण वैद्यजीको पार्टी आपसमा फुटा पार्टी भएको कचपत छ जलनाथजीको पार्टीबाट फुट्नुभए अशोक राईजीहरू भए त्यहाँ पनि कचपत छ विजय घरदाजीहरू उपेन्द्र यादवजीसँग फुटेर पार्टी बनाएको त्यहाँ पनि कचपत छ खालि हामीहरू मात्रै यस्तो छौँ कि जसमा निर्वाचनको बारेमा आशङ्का दुविधा व्यक्त गर्ने दलहरूमध्ये कुनै दलहरू पनि हामीहरूसँग सिधा कचपचको स्थितिमा हुनुहुन्न त्यसैले उहाँहरूले भन्नुभयो काङ्ग्रेसबाट बढी बड़ आशा गरायो काङ्ग्रेसले अग्रसरता लिन्छ भनेर तपाईँहरू अग्रसरता लिनुहोस् कुरा गर्नुहोस् अरू छ पनि फेरि कुरा गरौँला भन्नुभएको छ तर यो भन्दा भन्दै मैले एउटा थप कुरा पनि के भन्नुपर्छ भने तपाईँ एकीकृत एक एक नेकपा माओवादीभित्रको राजनीति अहिले पनि देख्दै हुनुहुन्छ प्रचण्डजी बाबुरामजी अब पार्टी तर यति कुरा भन्छ प्रचण्डजी र बाबुरामजीको कचपच जुन सुन्नुहुन्छ त्यो कचपच भन्दा किरणजीसँग प्रचण्डजी बाबुरामजीको कचपच पनि फरक छैन धोबीघाटदेखि लिएर अनेक प्रसङ्ग पहिलेदेखिको प्रसङ्ग जोड्नु भयो त्यसैले माओवादी पार्टी र एकीकृत माओवादी पार्टीका बिचमा तिनवटा ठाउँमा वार्ता भइरहेछन् भनेर तिनवटा एकातिर किरणजी र प्रचण्डजीको बिचमा महराजी मार्फत अर्कोतिर रामबहादुर थापा बादलसँग नारायण काजीजी प्रकाशजीहरूको वार्ता बाबुरामजी र विप्लवजीहरूको वार्ता भनेर अखबारमा पढायो मैले जानकारी राख्ने कुरा त भएन त्यसैले यसले थप एउटा कुरा के पुष्टि गर्छ भन्दाखेरि माओवादी पार्टी र एकीकृत माओवादी पार्टीका बिचको सम्बन्ध कस्तो छ कसरी विकसित हुन्छ यी वार्ताहरू कसरी जान्छन् भन्ने कुराले पनि माओवादी पार्टीको निर्वाचनको सहभागितालाई प्रभावित गर्दछ भने अहिलेको अवस्थामा आजको दिनमा फेरि पनि संविधान सभाको निर्वाचन हुन सक्दैन उसमा हिजोको वार्ता तपाईँहरूको जसरी अगाडि बढ्नु उपलब्धिमूलक हुन सकेन होइन मैले त्यो भनेन मैले भने के भन्दा किरणजीको पार्टीका बारेमा अहिले पनि आशङ्का छ अरू सबै पार्टीहरू निर्वाचनमा भाग लिनुहुन्छ किरणजीको बारेमा पनि उहाँहरूको हामीहरूले काङ्ग्रेसले अलिकति बढी अग्रसरता लियोस् भन्ने चाहना छ तथापि माओवादी पा एकीकृत माओवादी पार्टीहरूसँग उहाँ पार्टीसँग उहाँको सम्बन्ध कसरी विकसित हुन्छ त्यसले पनि प्रभावित गर्छ उहाँहरूको निर्वाचनमा भाग लिने कुरालाई भनेर थप कुरा मैले के भने भन्दाखेरि किरण वैद्य वैद्यजीसँग उहाँले चुनाव उहाँको पार्टीले चुनावमा भाग लियोस् भन्ने अरू पार्टी जसले आशंका दुविधा व्यक्त गरेका छन् उनले भाग लिउन् भन्ने कामका लागि हामीले कुनै साँच्चैमा ल्याउनको लागि यो भन्नु दिनुहोस् मलाई त के लाग एउटा प्रश्न गर्नु चाहिँ त्यसलाई नटुङ्गिकरण अर्को कुरा नगरोस् किरणजीको पार्टीले भाग लियोस् भनेर हामीहरू अरू पार्टीहरूले पनि भाग लिउन् भनेर हाम्रो प्रयास गर्छौँ पूर्ण रूपमा प्रयास गर्छौँ कुनै कसर बाँकी राख्दैनौँ तर एउटा कुरा भन्नै पर्छ कि उहाँले जुनसुकै हालतमा पनि चुनावमा भाग लिन्न भन्ने अडान लिनुभयो भने उहाँको एउटा पार्टीलाई उहाँको अडानका कारणले मुलुकको राजनीति धरोटीमा बन्दको तपाईँले रिपोर्टर्स कलमा गएर भन भन्नुभएको थियो वैद्य र भट्टाई अथवा डाक्टर नआए पनि चुनाव हुन सक्छ भनेर त्यही सङ्केत गर्दै हुन्छ भाइ तपाईँ हाम्रो चाहना वैद्य भट्टराई डाक्टर सबै चुनावमा हुन् भन्ने हो तर अब कुनै पनि हालतमा आउँदिन भन्ने वैद्यजीहरूको सोच रह्यो भने वैद्यजीहरूलाई छोडेर पनि निर्वाचन जानुपर्ने शक्तिलाई एकदम पक्का सकिन्छ तर हाम्रो चाहना त्यतातर्फ छैन हाम्रो चाहना अहिले पनि वैद्यजीले पनि भाग लिएको निर्वाचन होस् भन्ने छ वैद्यजीले यथास्थितिमा चुनावमा भाग लिन्न भनेर भनिसक्नु चुनाव हाँट्छौँ भनेर भनिसक्नु यथा स्थितिको व्याख्या फरक फरक होला नि तपाईँले यथास्थिति भनेर बुझ्नुभयो एउटा कुरा होला उहाँहरूको यथास्थितिको व्याख्या अर्को होला त्यसरी हामी अलिकति गहिराइमै गएर उहाँहरूसँग कुराकानी गर्छौँ उहाँहरू बाहिर नरहनुहोस् भन्ने हाम्रो चाहना छ एउटा थप कुरा पनि के भन्दाखेरि उहाँहरू सिद्धान्तसँग माओवादी सिद्धान्तसँग हिंसाको राजनीतिसँग हामी असहमत छौँ कहिले पनि सहमत हुन सक्दैन तथापि उहाँको निष्ठा र इमा आफ्नो सिद्धान्तप्रतिको इमान्दारिताप्रति हामीलाई पटक्कै शङ्का अहिलेको अवस्थामा डाक्टर नेपाल कम्युनिस्ट पार्टी माओवादीले चाहे भन्दा चुनाव हार्न सक्छ नि सक्थेन मैले भन्दै थिएँ उहाँहरूको इमान्दारिता र उहाँहरूको आफ्नो सिद्धान्तप्रतिको निष्ठा सिद्धान्तप्रतिको इमान्दारिताप्रति उहाँहरूको सिद्धान्त माओवादी सिद्धान्त हिंसा इतिहासको कालखण्डमा अपरिहार हुन्छ भन्ने मान्यता गलत छ भन्ने हाम्रो विश्वास हो तर यी सबै कुराका बावजुद उहाँहरूले पनि निर्वाचनमा भाग लिनुहोस् निर्वाचनकै राजनीति उठ्छौँ उहाँहरू पनि भएको संविधानसभा बनोस् संविधानसभामा कोही पनि नछुटोस् त्यसका लागि हामीले गर्नुपर्ने सबै प्रयत्न गर्छौँ तर एउटा कुरा मैले यो पटक पटक दोहोऱ्याइराख्नुपर्ने त दो होइन तर कुनै एउटा पार्टीले म कुनै पनि हातमा निर्वाचनमा भाग लिन्न भन्ने कारणबाट निर्वाचन रोकिनँ तर यो धम्कियो भाषा होइन तर नेपाल कम्युनिस्ट पार्टीले छ नि बाह्र बुझे यात्राबाट सुरु गरेको शान्ति प्रक्रिया होइन आज एउटा माओवादी लडाकु नेपाली सेनामा रूपान्तरण भएको दिन हो यो अवस्थामा तपाईँहरू अझै पनि नेपाल कम्युनिस्ट पार्टी माओवादीलाई बाहिर राखेर रा। चुनाव गराउँछु भन्नु त द्वन्द्व बढाउनु भएन द्वन्द्व बढाउने होइन हाम्रो सारा चाहना किरण वैद्यजीको पार्टीले भाग लियोस् भन्ने छ उहाँहरूको सिद्धान्त मान्यता गलत भए पनि उहाँहरू आफ्नो सिद्धान्त र मान्यताप्रति इमान्दार हुनुहुन्छ सिद्धान्त निष्ठ हुनुहुन्छ भन्ने हाम्रो सोच उहाँहरूको आइसकेको छ राजनीति प्रतिवेदन तपाईँले पढ्नु भएको छ दस्तावेज मोहन वैद्य किरणको पोखरामा पेश गरेको उहाँहरूले ढुङ्गाको अक्षर ढुङ्गामा लेखे अक्षर होइन उहाँहरूको कुराकानी हामी गरिरहेछौँ यो कुराकानीलाई एउटा ठुङ्गो सकिएला भन्ने आशा छ त्यही प्रयत्नमा लागेका छौँ उहाँहरू भाग लिनुहुन्न भनेर तपाईँहरूले जति भन्यो भने भाग लिनु न भन्ने निष्कर्षमा हामी पुग्यौँ धेरै पटक पनि चुनाव हुन्छ भनेर त्यो हो त अहिले पनि भन्छु वैद्यजी नआए पनि निर्वाचन हुन्छ तर वैद्यजी निर्वाचनमा भाग लिनु भन्ने निष्कर्षमा पुगेको छैन निष्कर्षमा पुगेको भए उहाँसम्म वार्ता गर्न जाने थिएन भने त हुने थियो वार्ता उहाँलाई अहिले पनि निर्वाचनमा भाग लिने कुराका लागि उहाँको विश्वास आर्जन गर्न सकिन्छ भनेर उहाँसँग वार्ता गर्नु जुन अगाडि सार्नुभएको मागलाई तपाईँहरू पुरा गर्न सक्नुहुन्छ मैले भने नि तपाईँले अखबारमा लेख्ने छापामा लेख्ने रेडियोमा भन्ने टेलिभिजनमा भन्ने मागका बारेमा हामी कुरा गर्दैनौँ उहाँहरूसँग बसेर मङ्सिर चार गते संविधान सभाको निर्वाचन सुनिश्चित हुने गरी अगाडि चार, चार गते निर्वाचन सुनिश्चित हुन गर्नका लागि जे गर्नुपर्छ हामी गर्न तयार छौँ मङ्गसिर चार गते निर्वाचन नहुने कुरा बाटो तर्फ तेर्सिने कुराहरू हामी केही पनि गर्दैनौँ निर्वाचन सुनिश्चित गर्नका लागि चाहिने आवश्यक पर्ने सबै कुरा गर्न तयार मिति सार्नु तपाईँहरू तयार हुनु छ संविधान सभाको मिति सार्नु आवश्यक छैन मङ्सिर चारमा चुनाव हुन सक्दैन भन्ने नेपाल कम्युनिस्ट पार्टी माओवादीको निष्कर्ष छ पक्का कुरा के सरकार फेर्नु र मिति सार्नु आवश्यक छैन उहाँहरूसँग हामी कुरा गरिरहेछौँ सरकार फेर्ने र मिति सार्ने कुरा नगरौँ भने अब मिति सार्ने भनेको चार गतेको सेट्टा तिन गते गर्ने भने कसैलाई आपत्ति नहोला दुई गते गर्ने भने कसैलाई आपत्ति नहोला होइन तपाईँहरू मिति सार्न पनि तयार हुनुहुन्छ माओवादीमा ल्याउनको लागि चार गतेको सेट्टा तिन गते हुनु ठुलो कुरा भएन तर मिति सार्ने भनेको निर्वाचन कहिले पनि नगर्नेका लागि मिति सार्नलाई एउटा बाहना बनाउन खोज्ने हो भने मिति सार्ने कुरा बैशाखमा संविधान सभाको निर्वाचन गर्ने गरी मिति सार्न सका कल्पनाबुध नगर्नुहोस् बैशाखमा गर्ने भनेको संविधान सभाको निर्वाचन नगर्ने संविधान सभाको निर्वाचन बिछोल्ने कुरा यो सरकार फेर्ने र वैशाखमा निर्वाचन गर्ने भन्ने कुरा संविधान सभाको निर्वाचन नगर्ने कुरा हो विकल्प खोज्ने बेला भएन उस भए यो उल्टो so much, नेपाली कङ्ग्रेसका नेता डाक्टर मिलेन्द्र रिजाल आदानीय श्रोताहरू अब लागु नेपाल कम्युनिस्ट पार्टी माओवादीतिर नेपाल कम्युनिस्ट पार्टी माओवादीले किन चुनाव हान्ने रणनीति तय गरे त पोखरा बैठकबाट फर्केपछि नेताहरू पनि आन्तरिक रूपमा बहुपक्ष दुई बैठकमा वार्तामा जुटेका छन् तर पनि नेपाल कम्युनिस्ट पार्टी माओवादी चुनावमा जाने सम्भावना भने कम देखिएको छ यो अवस्थामा हिजो नेपाली कङ्ग्रेसका नेताहरू र नेपाल कम्युनिस्ट पार्टी माओवादीका शीर्ष नेताहरूको बिचमा वार्ता सुरु भएको छ यो वार्ताले के नेपाल कम्युनिस्ट पार्टी माओवादीलाई चुनावमा लिएर जाला त हाम्रो बिचमा यतिखेर हुन्छ पार्टीको प्रवक्ता पम्फा भोषाल पम्फाजे यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु तपाईँको पार्टी निर्वाचनमा जाने चाहिँ भयो होइन उसो भयो अन्त त तपाईँको पार्टीले चुनावमा चुनावमा भाग लिने दुईटा कुन कुन आधारमा तपाईँहरू चुनावमा भाग लिन सक्नुहुन्छ एउटा मत चैत एक गतिको कदम असंवैधानिक अनाधिकृत अराजनीतिक ढङ्गले संविधानलाई द विच्छेद पार्ने जो काम भएको छ चार दल राष्ट्रपति र खेलराजका नाममा एउटा त्यसलाई सही ट्र्याकमा ल्याउनुपर्छ यो ढङ्गले अनाधिकृत ढङ्गले संविधान पच्चिसवटा हुँदा राष्ट्रपतिको बाधाका आदेशद्वारा खारेज गर्ने र नयाँ प्रावधान गर्ने गलत तर नेताहरूले भन्न थालेका छन् चुनाव सार्ने कुरा र खिलदेखिको विकल्प खोज्ने कुरामा सम्पूर्ण सम्झौता हुन सक्दैन यथाना एउटा कुरा होइन अर्को चाहिँ खिलराजकै नेतृत्वमा हुने सरकारको नेतृत्वमा चुनाव पनि लिन्न भाग नलिने क्यावतन्त्र निष्पक्ष व्यक्ति हो नि सर्वोच्च अदालतको बालवाला प्रधान ने नेतृत्वमा चुनावी सरकार बनेको छ अहिले कार्यपालिका न्यायपालिका व्यवस्थापिका जो शक्ति सन्तुलन र शक्ति पृष्ठकरणको सिद्धान्त भनेर खास गरी संसदीय राजनीतिमा मान्ने गरिन्छ अहिले त्यसलाई नै समाप्त पारेर नेपालमा कार्यपालिका व्यवस्थापिका छैन अहिले न्यायपालिका पुरै भत्ताभङ्ग भएको छ अनि कार्य सहितका सब अधिकार एक ठाव केन्द्रित करा कर्मचारी तंत्र को सरकार ने राजनीति को नेतृत्व कर सकद तेसमें इतिहास में एटा संविधान निर्माण करने प्रश्न इसको जिम्मा राजनीतिक पार्टी को हो राजनीतिक दलकें सहमति राजनीतिक दल को राष्ट्रिय समिति छ दलको नेतृत्वमा चुनावी सरकार बन्न सक्छ पम्पाजी एउटा असम्भवै भएको कर्मचारी तन्त्र त हुन्छ भने जस्तो राजनीतिक दलहरूको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने कुरा असम्भव छ भन्ने हो भने यी राजनीतिक पार्टीहरू जसले सम्भव छैन भन्छन् उनीहरूले राजनीतिबाट सन्यास लिए हुन्छ आफ्नो पार्टी छ भनेर भनिसके प्रचण्ड सुशील तब त म भन्छु मैले यदि त्यसो हो उनीहरू उनीहरूले सकेनन् भने राजनीतिबाट सन्यास ल्याए हुन्छ उनीहरूको पार्टीमा सक्ने अरू कोही मान्छे छन् भन्ने लाग्छ कदापि छैनन् भन्ने लाग्छ भने पार्टी विघटन गरेर सन्यास लिएर बसे हुन्छ अहिलेको अवस्थामा छ नि तपाईँले भनेकै जस्तो हुन्छ र भने पम्फाजी होइन मतलब हामीले भनेको कुनै नयाँ कुरा त हामी मागेका होइन देशको चुनाव भएको छ निर्वाचन होइन यस्तो ऋषिजी कसैले यो गैर लोकतान्त्रिक गैर संवैधानिक अनि चुनावमा भाग लिनुपर्छ भनेर कसैले भन्छ भने कसेले यो गलत छ यसमा लिनुहुन्न भन्ने कुरा पनि उत्तिकै डेमोक्रेटिक राइट हो तपाईँले चुनाव बिताउन त सक्नुहुन्न नि त्यो त्यो हाम्रो अधिकारको प्रयोग गर्छौँ हामीले कस्तो अधिकार प्रयोग गर्छौँ मत हाल्नु र मत नहाल्नु डेमोक्रेटिक अधिकार हो जनताको त्यसैले हामीले चाहिँ यो यो चुनावको गलत प्रक्रिया त थालरी गरिएको छ गलत उद्देश्यका निम्ति गरिँदैछ गलत तरिकाद्वारा गरिँदैछ एकातिर राष्ट्रको स्वाधीनतालाई समाप्त पार्ने अर्कोतिर नेपाली जनताका आन्दोलनका सबै मूल्य मान्यता समाप्त पार्ने जुन बाटोबाट देशको राजनीतिलाई अगाडि बढाउन कोसिस गरेको कोही पनि सहभागी नहुनुहोस् भनेर नेपाली जनताले चाह्यो भने चुनाव त हुने भयो नि त पन्थी होइन जनताले चाहने कुरो त हेर्दै जाँदा नि त होइन तर हामी दुई करोड पैँसठी लाख जनताका घर पुग्छौँ यो मा चुनाव होला नि त युद्ध हो र सरकारले युद्ध घोषणा गरेको चुनाव गराउन सक्छ नि सरकारले हो त्यो त इजिप्ट भयो नि त मर्सीको सरकार फाले जस्तो भयो नि त तर पनि तपाईँहरूले चुनाव बिथोल्ने भनेर जनताको अधिकारमाथि तपाईँले पार गर्न थालेपछि जनतालाई नै मतलब यसलाई अस्वीकार गर्नुहोस् बहिष्कार गर्नुहोस् भनेर हामी जनतालाई आह्वान गर्छौँ यस्तो एकातिर संविधान बनाउने चुनावको कुरा गर्ने अर्को चाहिँ सेना परिचालन गर्छु भने त यो त युद्धको घोषणा हो यो देशलाई किन गिरोयुद्ध सरकारले भनिसकेको छ चुनाव गराउन जस्तो अप्नाउन पनि तयार छ भनेर बिल्कुल यो देशमा अहिले राष्ट्रिय स्वाधीनता चाहिएको छ तर यो बेला देशलाई गिरोयुद्धमा धकेल्ने दलालहरूले चाहिँ एउटा कोसिस गरेका त्यसलाई असफल पार्नुपर्छ र सबै देशभक्तहरू सबै लोकतन्त्रवादीहरू एक ठाउँ भएर यो देशकोलाई अगाडि बढाउने जिम्मेवारी लिनुपर्छ तपाईँहरू युद्धको लागि तयारी भएर आउनुभयो नि त पोखराबाट हामीले हामीले अहिले भनेको के हो भने यो हुन लागेको चुनाव न लोकतान्त्रिक छ न राष्ट्रलाई यसले स्वाधीन बनाउँछ यसको नि यसको आशय चाहिँ नेपाललाई सिक्किम बनाउने छ त्यसरी यसलाई सम्पन्न हुन दिनुहुन्न यो चुनावले त नेपालीलाई नेपाली बनाउने नेपालको बना नेपाल आर्थिक विकासमा सामाजिक विकासमा एउटा ठुलो फड्को मार्ने र नेपालमा नयाँ संविधान निर्माण गर्ने काममा त यसले एउटा चमत्कारी गर्न सक्छ नि सक्दैन र सक्दैन तपाईँजी काशी जाने कुरा गर्ने कुतीको बाटो हिँड्ने भन्छन् नि एउटा गैर लोकतान्त्रिक होइन एउटा निरङ्कुश एउटा विदेशीको ग्रान्ड डिजाइनमा असंवैधानिक अनाधिकृत ढङ्गले अहिले जुन ढङ्गले यो बाटो हिँड्ने कोसिस गर्छ यो बाटोले थोरै लोकतन्त्रमा पुऱ्याउँछ लोकतंत्र में तज को दिन में लोकतंत्र प्राप्त करना जनता को संगे गणतंत्र को संविधान प्राप्त करना तब डेमोक्रेटिक प्रकारक राजनीतिक नेतृत्व को सरकार बना संश्चितता सहित अने जनता को अभिमत लेकर संविधान लेख् यह तरीका ले, अज सेना परिचालन करूँ भेस्शला गिरोयुद्ध में धकेने षड्य हो राष्ट्रीय स्वाधीनता को आ आंदोलन का कमजोर पार विदेशी को दलाल पूरा करने शक्ति आज देश अनावश्यक ढङ्गले गिरयुद्धमा धक्ने कोसिस गरेका छन् यसलाई राष्ट्रिय स्वाधीनताको आन्दोलनमा एजेन्डा चैत एक गतेदेखि यतासम्म हेर्दा कति जनता परिचालित भएन ऋषिजी तपाईँ हिसाब गर्नुहोला र तपाईँले मङ्सिर चार पाँच भन्दा पर्खिनुहोला पर मङ्सिर चार गते चुनाव भयो भने के बाबुरामजी साथमा भुइसाख भन्नुहुन्थ्यो खिलदाजहरूले पनि हसारा चुनाव भन्थे त्यसो गाने बाटो माओवादी लडाकुहरू छ नि फर्कियो हिजो मुक्तिका निम्ति भनेकाहरू होइन आज गएर पुरानै सेनामा भर्ती भएर उनीहरूले हिजो तालिम सके नेपाली सेनामा रूपान्तरित भएन खुसी भएका छन् होइन आज तिस एकतिस हजार जनमुक्ति सेना जति बेला अन्विनको उयसमा क्यान्टोन्मेन्टमा गए बाह्र तेह्र सय चाहिँ नेपाली सेना भर्ती भए यो धेरै कुनै खुसी मनाउनु पर्ने कुरो होइन कम कम से कम नेपाली सेनाको तर पनि हिजो छ नि व्यक्तिगत माओवादीहरू आज राष्ट्रको लागि राष्ट्रको स्वाधीनताको लागि से नेपाली सेना भर्ती हुन गए एक ढङ्गले आत्मसर्पण गराइएको छ होइन हिजो कम से कम नेपालमा एउटा असमानता अन्यायको आर्थिक सामाजिक राजनीतिक स्थितिलाई समाप्त पारेर समतामूलक एउटा न्यायपूर्ण समाज निर्माण गर्ने नेपाली राष्ट्रीय सुरक्षा नीति बनाने जे उद्देश्य थैंक यू सो मच पंफाजी समय धन्यवाद पार्टी माओवादी का प्रवक्ता आदरी श्रोताओ अब लगू कई समय विश्राम पच्चीस रोचक रंतर्वा हार्दिक बधाई एवं भर्ना संबंधी सूचना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 खोलेको सहर्स जानकारी गराउँदछौ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 सफल विद्यार्थीको इन्डिभिजुअल केयर एन्ड क्यारियर काउन्सिलिङको व्यवस्था म्यानेजमेन्टमा अङ्ग्रेजी र नेपाली दुवै माध्यम हुने प्रवेश परीक्षा म्यानेजमेन्ट असार दस गते बिहान साढे दस बजे कक्षा सञ्चालन असार चौबिस गते बाट पुनश शैक्षिक सत्र देखि अभिभावक र विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै खोलेसिमल जमुनापुर जुटपानी क्षेत्रमा समेत यातायातको व्यवस्था गरिएको जानकारी गराइन्छ पराचार एवं न्यु क्यापिटल कलेज टाढी फोन नम्बर सुन्ना नौ सौ तेईस मोबाइल नंबर अंठानबे पांच पचास टीवी का बाइक तथा स्कूटर अब तीर चौरा चोक इंजिन बेटर ब्रेकिंग 2011 my scooter of the year बात सम्मानित मेटल बादी भाय को 110 cc को वेगो स्कूटर TVS कमपनी को रेसिंग टिंडे बनाय को और बाइक बनाय को अरु बाइक बना एक्स्टापी को प्राकर्सर ग्लुक्स भाय को डबल डिक्स बाइक अपाची आठी आठी आठी आठी आठी आठी आठी आठी माई स्टार सिटी 120 सीसी र स्कुटी पप प्लस पनि सम्पर्क सिटु 1 ताडी ऑटो लिंक ब्राली टिभएस अथराइज डीलर रत्ननगर 104 चाक ताडी चितवन फोन नम्बर 056562013 पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभएस बाइक द बाइक को यात्राको भरपर्दो साथी रेडियो आर पार्ट 104 थपलो 5 मेगा ह यहाँलाई कार्यक्रम स्वागत छ मान्दिजो हजुर अब सबैले सरकारले के पनि छैन होइन असम्पूर्ण तयारीको काम अगाडि बढेको छ सरकारको काम त अब हेर्नुहोस् त खास भन्ने मनस काम छ तर पनि तपाईँहरूले निर्वाचन गराउनुको लागि जसरी पहल गर्नु पर्थ्यो नि असन्तुष्ट पक्षलाई वार्तामा ल्याउन सक्नु भएन नि स् अब, अब, अब भने के भने को भन अब कोही आफ्नो हिती अडान छोड्न चाहँदैन भन्ने कि त कसै के लाग्छ मोहन वैद्युले छ नि चुनाव हान्ने भनेर भन्नुभएको छ अब हेर्नुहोस् अब उहाँहरूको राजनीतिक कुरा हो होइन उहाँहरूले आफ्नो अस्तित्व देखाउनु पर्ने उहाँहरूले अनेक कुराहरू बोल्नुपर्ने अवस्था उहाँहरूले हुन्छ होला यो यो राजनीतिक कुरा हो हामीले चाहिँ कसरी के बोल्यो भन्ने कुरा भन्दा पनि चुनाव सम्पन्न गर्नको लागि के हुनुपर्छ चुनाव सम्पन्न गर्नको लागि त सबैले चुनावमा सहभागिता जनाउनु पर्यो नि सबै दलहरू चुनावमा आउनु पर्योजी छ वैद्य बिना पनि तपाईँहरू चुनाव गराउन सक्नुहुन्छ संविधान सभाको निर्वाचन गराउन सक्नुहुन्छ तयारी रूपमा उहाँहरू अघि बढिसकेका छ सबैले सहयोग गरिरहेको छ चुनाव गर्नुपर्छ यसको विकल्प छैन भन्ने सबै दल भनिएको बेलामा पनि चुनाव हुन नसक्ने हो भन्ने चुनाव कहिले हुन्छ त वैदेशीहरूले चुनाव बिचोल्न सक्नुहुन्न ए वैदेशीहरूले पनि भन्ने त भने यति महिनाभित्रमा उहाँले आफ्नो रणनीति उहाँले बदल्नु सकिनु पर्छ सक्नुहुन्छ उहाँले हेर्नु यदि रणनीति बदल्नु भएन चुनाव भान्न थाल्नुभयो भने तपाईँहरू कसरी अगाडि बढ्नुहुन्छ होइन अब चुनाव चाहिँ चुना उहाँले भाँडे खोज्नुभयो भने त भाँडे प्रयास रोक्नुपर्छ कसरी से रोक्नुहुन्छ सेना परिचालन गरेर चुनाव रोक्नुहुन्छ कि अथवा वैदेशलाई रोक्नुहुन्छ होइन के के आवश्यक हिसाबले के के संयन्त्र प्रयोग हुन्छ प्रयोग हुन्छ र लागि त कुनै किसिमको भनेपछि चुनाव रोक्ने शक्तिलाई तपाईँहरू छन् दबाएर भए पनि चुनाव गराउनुहुन्छ हामी गर्दैनौ चुनाव गर्नुपर्छ कुनै पनि शक्ति प्रयोग पर्दाखेरि पनि सरकार पछि नेपाली सेना तपाईँहरू परिचालन गरेर भए पनि यसपटक मक्सिर चारमा संविधान सभाको निर्वाचन गर्नुहुन्छ त्यो हुन्छ कुनै पनि शक्तिको आवश्यक पऱ्यो भने त्यो शक्ति प्रयोग गर्न पर्छ चुनाव चाहिँ चुनाव सम्पन्न नगरी सुखै छैन चुनाव गर्नै पर्छ तर पनि वैदिकजीहरूलाई दबाउनु तपाईँलाई धेरै गाह्रो पर्ला नि अप्ठ्यारो पर्ला नि हेर्नुहोस् पर अब यो सारो गाह्रो भन्ने कुरा त्यस्तै हो हेर्नुहोस् है कुनै पनि कुराहरू गर्दाखेरि के नै केही समस्या आइहाल्छन् त्यसको लागि डराएर भाग्ने हो, हो काम गर्न सकिँदैन तर पनि द्वन्द्व बढाउला नि त निर्वाचनमा यसले हामी चाहन्छौँ द्वन्द्व नबढोस् वैदेशजीहरूले हामी विनम्र हाम्रो आग्रह छ उहाँ जिम्मेवार पार्टीको नेताहरूले यो देशको किनभने उहाँको चाहिँ भनाइ चाहिँ हामीले बुझ्छौँ किन राष्ट्रियता भन्ने कुराहरू उहाँको प्रश्न हो एक अब राष्ट्रियता अहिले कुन सरकारले हामीले नमान्ने कुरा छ र यो सरकारले राष्ट्रियतालाई नमाने कुरा छ र हामी उच्च सम्मान गर्छौँ राष्ट्रियतालाई यो सरकार छ विदेशीको इसारामा बनेको बने भन्ने उहाँहरूको भनाइ छ खै अब हामीले त त्यो देखाएको छैन उहाँले गाह्रो देख्नुभयो हामी त आफ्नै जो उसमा हामी हेर्दा छौँ कसैले हामीलाई चाहिँ दिएर हामीले कुनै सिकाउनु पर्ने कुरा के पनि छैन तपाईँहरू चार दलको कठपुतली हो तपाईँहरू चार दलले जे भन्यो अब यो त चार दलको कठपुतली भन्ने कुरा देखिहाल्नुभयो चार दलको कुरा हामीले के मानेको भन्नुहुन्छ चार दलले तपाईँहरूलाई छ नि अहिलेको अवस्थामा के के गर्ने भनेर लेखेर दिएको छ उच्च स्तरीय राजनीति जे भन्यो तपाईँहरू त्यसलाई नियुक्ति गर्नुहुन्छ के भने हामीलाई नियुक्ति हाम्रो आफ्नो कुनै छैन हाम्रो आफ्नो हामी राजनीति दलको सरकार हामीमा होइन हामीले साधनको सहमतिमा केही आपत्ति छैन तर पनि मोहन वैदिक तपाईँले चुनावमा ल्याउनलाई वार्ता गर्नुपर्छ वार्तै नगरिकन अगाडि बढ्नु हो नि त हामीले त वार्ता घोरा खुला उहाँले वार्ता गर्न आउनु कुरा गर्छौँ भन्दैन उहाँलाई होइन जनताले पनि सुनिरहे क्या म तपाईँलाई के भन्छु भने जाँदा जाँदै है यदि अहिलेको अवस्थामा मक्सिर चारमा निर्वाचन भएन भने तपाईँहरूको सरकारको वैधानिकता त सकिने भयो नि अवस्थामा त यहाँ त ठिकै होला तर तर चुनाव गर्न नसकिने अवस्था नै हुँदैन सार्दियो भन्यो भनेदेखि त्यो बेलामा चाहिँ फेरि सोचिन्छु सक्नुहुन्छ यदि शीर्ष नेताहरूले प्रमुख दलहरूले चुनावको मिति सार्व भनेर भन्यो भने तपाईँले सार्नुहुन्छ सकिन्छ सक्नु पर्नुपर्छ किनभने सबै दलको समस्या हो भने के भने ठुला दल जुन ठुला दलहरूको कुनै अब नेपाली काङ्ग्रेस नेपाल अब एमआलए माओवादी आफ्ना जस्ता ठुल्ला सबै दलहरूले पनि चुनाव सार्ौ होइन भनेर भन्छ भने त हामीसँग सार्नु त हामीसँग पर्छ नि तर कुनै एकजुट दलले मात्र भनेर चुनावले भनेर मात्रै चुनावको मिति तपाईँले सार्नुहुन्न सार्नु सकिँदैन सकिन्न थ्याङ्क सो मच मन्त्रीज्यू हामीलाई समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मन्त्रीज्यू धन्यवाद वहाँ थे पर्यटन मंत्री रामकुमार श्रेष्ठ आदरणी श्रोताओ दलह बीच में एटा सहमति बनोस्विधान सभा को निर्वाचन जसरी मक्सर चार गति कर